अरु का सा गजल, गजल चौतारी सा। गजल सुनने अपना गजल सुना गजल प्रस्तुति को साझा चौतारी कार्यक्रम गजल चौतारी गजल चौतारी गजल चौतारी चौतारी किरु मुस्कान किरु माटो भन्नु मुटु मेरो हाम्रो सुस्ता हामीलाई चाहियो माटो भन्नु मुटु मेरो हाम्रो सुस्ता हामीलाई चाहियो भन्छ पाखा र पखेरो हाम्रो सुस्ता हामीलाई चाहियो हिमालदेखि पहाडसम्म तराई अनि जताततै हिमालदेखि पहाडसम्म तराई अनि जताततै उठ्नु पर्छ सेरोफेरो हाम्रो सुस्ता हामीलाई चाहियो भन्छ पाखा र पखेरो हाम्रो सुस्ता हामीलाई चाहियो हाम्रो नदी हाम्रो पाखा र यी हाम्रै पखेरोमा हाम्रो नदी हाम्रो पाखा र यी हाम्रै पखेरोमा किन गिद्धे दृष्टि तेरो हाम्रो सुस्थ हामीलाई चाहियो उठ्नु पर्छ सेरो फेरो हाम्रो सुस्थ हामीलाई चाहियो निरङ्कुशको पराकाष्ठा अब धेरै नदेखाएस निरङ्कुशको पराकाष्ठा अब धेरै नदेखाइस छिटो फर्का हाम्रो सेरो हाम्रो सुस्ता हामीलाई चाहियो किन गिद्धे दृष्टि तेरो हाम्रो चाहियो नत्र भने लड्नु पर्ला नत्र भने लड्नु पर्ला अन्तिम सास रहनु पर्ला दासी घेरो हाम्रो सुस्ता हामीलाई चाहियो माटो भन्नु मुटु मेरो हाम्रो सुस्ता हामीलाई चाहियो भन्छ पाखा र पखेरो हाम्रो हामीलाई हाम्रो हामी सुस्ता चाहिन्छ हामीलाई सिङ्गो देश चाहिन्छ साँच्चै के अतिक्रमण भइरहेको यस बखत हामी सुस्ता बचाउ गजल अभियान चलाइरहेका छौँ रेडियो कार्यक्रम गजल थुङ्गा त्यसै गरी अनलाइन कार्यक्रम गजल चौतारी मार्फत सुस्ता विशेष गजलहरू वाचन गरिरहेका छौ सु पहिलो अंक कार्यक्रम गजल चौतारीको प्रतीक्षमा बस्नुहुने तपाई सम्पूर्ण गजल मनहरूमा साहित्यिक अभिवादन आजको यो श्रृंखलामा पनि हामी जोस रगत तागत र शक्ति बोकेर उपस्थित भइसकेका छौ कार्यक्रम उत्पादन सहयोगी रविन्द शर्मा सँगै आवाजको खेतला म कार्यक्रम सञ्चालक डिएनकेको स्वीकार छैन हामीलाई सुरुमा मैले एउटा गजल बाचण गरेँ माटो भन्नु मुटु मेरो हाम्रो हामी हामी हामी सुस्ता हामीलाई चाहियो भन्छ पाखा र पखेरो हाम्रो हामीले भनिरहेका छौँ हामीलाई हाम्रो चाहिन्छ त्यसैले आज सुस्ता विशेष गजल वाचन हुनेछन् खासमा हामीले सुस्ता हाम्रै हो भन्ने रदीबमा गजल लेख्नको लागि आग्रह गरेका थियौँ र धेरै साथीले सुस्ता हाम्रै हो भन्ने रदीबमा गजल लेख्नु भएको छ कलम चलाउनु भएको छ नेपालीको पहिचान देखाउनु भएको छ साँच्चै यो एउटा साहित्यिक लडाई हो हामी कलमबाट दबाब दिइरहेका छौँ कलमबाट युद्धको सुरुवात गरिरहेका छौँ साँचीकै मिठो खबरदारी पेश गरेका हौ हामी कार्यक्रमबाट जे होस् यो गजल मैले वाचन गरे नत्र भने लड्नु पर्ला अन्तिम सास रहन्जेल तोड्नु पर्ला दासी घेरो हाम्रो सुस्ता दै अचम्म मिलम्ची हेलम्पू नेपालको साथीको गजल वाचन गरे शुरूवातमा र यस्तै गजलहरू वाचन हुनेछन् आजको यो श्रृङ्खलामा हजुर धेरै साथीले हामीलाई गजल मेल गर्नु गर्नुभएको छ र आजको कार्यक्रम सुस्ता विशेष रहनेछ यो कार्यक्रम तपाईँले विभिन्न ब्लग र साइटबाट सुन्दै आउनु भएको छ www.cybersangam.net डब्लु डब्लु डट साइबर यसबाट तपाईँले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यसको एडमिन हुनुहुन्छ वासुदेव कुँवर आरोह वहाँप्रति पनि आभारी रहन चाहन्छु त्यसै अर्को ब्लग रहेको छ डब्लु उदय युथ क्लब डट ब्लक स्पोर डट कम यसको एडमिन हुनुहुन्छ रविन्द शर्माजी उहाँप्रति पनि हामी आभारी छौँ त्यसै अर्को ब्लक रहेको छ डब्लु डब्लु डब्लु डट मोहन बिहानी जी ब्लक स्पोर डट कम यसको एडमिन उहाँप्रति पनि हामी आभारी छौँ त्यसै अर्को ब्लक रहेको छ डब्लु चिसा नेपाल डट कम यसको एडमिन हुनुहुन्छ राम शरणजी उहाँप्रति पनि हामी आभारी छौँ जियोस् आजको सुस्ता विशेष कार्यक्रममा धेरै गन्थन मन्थन नगरीकन सुस्ता बलिरहेका साँच्चीकै रगत तताउने खालका गजलहरू पाचन गर्न मलाई आतुर छ अरे बडा भैया अशोक हाम्रो सुस्ता फिर्ता गर अरे बडा भैया अशोक हाम्रो सुस्ता फिर्ता गरुम्ला न तेरा सबै थोक हाम्रो सुस्ता फिर्ता च्याप्प छोप्दै च्वाट पार्दै बलि चढाए च्याप्प छोप्दै च्वाट पार्दै बलि चढाएलास आफ्नै हरिबिजोक हाम्रो गर गुम्लान्तरा सबै थोक हाम्रो सुस्ता फिर्ता, फिर्ता मेरो गोर्खे खुकुरीको खिया मेटाउनु मेरो गोर्खे खुकुरीको खिया मेटाउनु छ कसले गर्छ रुख हाम्रो सुस्ता फिर्ता गरोक डी चन्द्र झन्डा डटी चन्द्र झन्डा फहरा गल्ली सारा चुक हाम्रो सुस्ता फिर्ता गर कसले गर्छ रोकतोक हाम्रो सुस्ता फिर्ता गरीर गोर्खाली चिनेको छ मर्न डराउँदैन वीर गोर्खाली चिनेको छ मर्न डाउँदैन साला भैया बडी नखो हाम्रो अरे बडो भैया अशोक हाम्रो भनेर गजलबाट दबाब दिनुभएको हो साथी हुनुहुन्छ देवसागर स्याङजाको साथी उहाँको गजल वाचन गरेर सुनाएँ मैले यहाँनिर र यसै अर्को गजल पनि प्राप्त भएको छ यहाँनिर सुस्ता हाम्रै हो भन्ने रदितमा एउटा गजल छ एकाछिरी गजल हो यो बाख्रा भेडा नचरा बैरी सुस्ता हाम्रै हो बाख्रा भेडा नचरा बैरी सुस्ता हाम्रै हो कर्के आँखा नलगा बैरी सुस्ता हाम्रै हो सगर माथा र बुद्ध मेरो हो भने व्यर्थी सगर माथा र बुद्ध मेरो हो भनी व्यर्थै हामीलाई नसता बैरी सुस्ता हाम्रै हो कर्की आँखा नलगा भैरी सुस्ता हाम्रै हो मेची काली सुस्ता नाला पानी तिर अब मेची काली सुस्ता नाला पानी तिर अब खुट्टा अघि नबढा सुस्ता हाम्रै हो हामीलाई नसता बैरी सुस्ता हाम्रै हो नेपालीको अनुमति बिना सिमानामा नेपालीको अनुमति बिना तेरा सुस्ता हो, सिमाना पठा भुट्टा अघि नबढा भार खबरदार आखा छल्दै हाम्रो भूमिमा नयाँ किला सुस्ता भै हो तेरा फौजी नपठा भनाएर अनेक वहानामा निर्दोषी बनाएर अनेक बहानामा निर्दोषी चेलीबेटी नभगा भैरी सुस्ता हाम्रै हो नयाँ किला नठडा भैरी सुस्ता हाम्रै हो आन्तरिक मामलामा हस्तक्षेप गर्दै आन्तरिक मामलामा हस्तक्षेप गर्दै त बीचमा नकरा भैरी सुस्ता हाम्रै हो चेलीबेटी नभगा भैरी सुस्ता हाम्रै हो प्रकृतिको वरदान मेरो देशलाई प्रकृतिको वरदान मेरो देशलाई टुक्रा टुक्रा नगरा भैरी सुस्ता हाम्रै हो बाख्रा भेडा नचरा भैरी सुस्ता हाम्रै हो कर्के आँखा नलगा भक्कै पनि निकै जोसिलो गजल गजलबाटै एउटा मिठो खबरदारी पेस गर्नुभएको थियो साथी हुनुहुन्छ अनुपम शर्मिला काठमाडौँमा बस्दै आउनुभएको साथीको यो गजल यहाँनिर वाचन गरेर सुनाए म अर्को गजल वाचन गर्दैछु झन्डा बोकी नारा लगाऊ सुस्ता हाम्रै हो झन्डा बोकी नारा लगाऊ सुस्ता हाम्रै हो शत्रुलाई डाँडा कटाउता हाम्रै हो झन्डा बोकी नारा लगाऊ सुस्ता हाम्रै हो दुःख गरी पुर्खाले अर्ज्या मुलुकको त दुख गरी पुर्खाले अर्ज्याको मुलुक त फर्काउन रगत खन्याऔ सुस्ता हाम्रै हो शत्रुलाई डाँडा कटाउ हाम्रै हो बस्यौं भने मौनतामा हेपी रहन्छौ उसले बस्यौं मौनतामा हेप्पी रहन्छौ एक भई सबै कराउ सुस्ता हाम्रै हो फर्काउन रगत खनाऊ सुस्ता हाम्रै हो छोन्नै पर्छ एक दिन जिउँदै भने हामी छोड्नै पर्छ एक दिन जुट्यौं भने हामी छुन्न छुन्न पर्स एक दिन जुट्यौने आज हम उसको भनी कूर्लि लखेटेरा आपने बनाऊ सुस्त हम्रे आटा साहस अग बढ़ाऊ सुस्त हम्रा बी नारा लगाऊ सुस्त हम्री हो शत्रु डाड़ा कटाऊ सुस्त हम्र हो नगेन्द्र ने झापा को साथी को यह गजल वाचन करना ज्ञान बना आमा पुकारा पुकार पूजा करी शांति यसै गरी म अर्को गजल वाचन गर्दैछु गजल निकै धेरै प्राप्त भएको छ जियो कलम चलाउने र गजल लेख्ने गजल मन पराउनेले साँच्ची केही सुस्ता हाम्रै हो भन्ने रतिबमा कलम चलाउनु भएको छ सा, साँचीकै खुसी लागिरहेको छ देशप्रतिको माया देखाइरहनु भएको छ देश कति दुख्छ त्यो सुस्तावासीलाई मात्र थाहा हुन सक्छ सुस्तावासीसँग जतिको अनुभव अरूसँग नहुन पनि सक्छ तर पनि हामी नेपाली हौ हामी सबै नेपाली नेपालीको पहिचान नेपाली एकजुट हौ र सुस्ता लगायत विभिन्न ठाउँ अतिक्रमण भइरहेको छ त्यसलाई फिर्ता गरौं हामीलाई सिंगु देश चाहिन्छ चा, हामीलाई हाम्रो चा। हामी वीर गोर्खाली सुस्ता हाम्रै हो हामी वीर गोर्खाली सुस्ता हाम्रै हो उठ जाग नेपाली सुस्ता हाम्रै हो बुद्ध हाम्रो हाम्रै हो दस गजाने स्वर मिलाइ भनौ सबैले चन्द्र सूर्य उचाली सुस्ता हाम्रै हो तिम्रो होइन एस्ता हाम्रै हो देश द्रोही रन हुन्न यो देशमा देश, देश द्रोही देश द्रोही रहन हुन्न यो देशमा खेल्नु पर्छ निकाली सुस्ता हाम्रै हो चन्द्र सूर्य उचाली सुस्ता हाम्रै हो हामी वीर गोर्खाली सुस्ता हाम्रै हो उठ जाग नेपाली सुस्ता हाम्रै हो श्रमने हमी वीर गोर्खाली सुस्त हम्री हो उठ जाग नेपाली सुस्त हम्रे हो यो गजल वाचन गरेको थिएँ मैले जितोहडका गाउँले मोरङ उर्लाबारी हाल साउदीमा बस आउनु भएको साथीको गजल यसै गरी म अर्को गजल वाचन गर्दैछु पूर्व मेची पश्चिम काली हाम्रै हो पूर्व मेची पश्चिम काली सुस्ता हाम्रै हो सुनिराख भ्रष्टी सुस्ता हाम्रै हो पूर्व मेची पश्चिम काली सुस्ता हाम्रै हो जात धर्म भाइचारा आफ्नो स्वार्थ त्यागी जात धर्म भाइचारा आफ्नो स्वार्थ त्यागी एक जुट हौ नेपाली सुस्ता हाम्रै हो सुनिराख भ्रष्टी सु जलाउन आउँदैछौ मसाल बाली सुस्ता हाम्रै हो एकजुट हौ नेपाली सुस्ता हाम्रै हो चन्द्र सूर्य रहेसम्म निलो आकाशमा चन्द्र सूर्य रहेसम्म निलो आकाशमा झुक्ने छैन बिर गोर्खाली सुस्ता हाम्रै हो आउँदैछ मसाली सुस्ता हाम्रै होस्ता हाम्रो आगो लाउँछु बुद्ध सुस्ता हाम्रो भन्ने तलाई आगो लाउँछु डिजेल पेट्रोल हाली हाली सुस्ता हाम्रै हो झुक्ने छैन बिर गोर्खाली सुस्ता हाम्रै हो खुकुरी र खुडाले नै तेरो दहन गर्छु खुडाले खुड़ा तेरो दहन कर घर घर चाली चाली सुस्ता हम हो पूर्व मेची पश्चिम काले सुस्त हम्रे सुनिराग भ्रष्टजाली सुस्त सिन्की। मं सड़ै मं खा जस्तो के। देखदा मेरो जसले भाख मेच तेर जिसले चुस्क तिमी चेला है न झीला आखा खोलने बेला पूर्व मेची पश्चिम काली सुस्ता हो खोटाङ हाल मलेसियामा बस्दै आउनु भएको साथीको गजल वाचन गरेर सुनाए निकै जोसिलो गजल झुक्ने छैन बेरुकुर पक्कै हो, हो भनेर गजल लेख्नु भएको थियो तपाईँ अहिले अनलाइन कार्यक्रम गजल चौतारी सुनिरहनु भएको छ जे सुस्ता विशेष कार्यक्रममा छौँ सु। हामी सुस्ता विशेषका गजलहरू वाचन गरिरहेका छौँ त्यसो त हामीले सुस्ता हाम्रै यो भन्ने रदिममा आएका गजलहरू धेरै वाचन गरिरहेका छौँ धेरै गजल प्राप्त भएका छन् त्यसैले म अरू कुराकानीलाई आज अलिकत परसारेको छु मात्र गजललाई उठाइरहेको छु तपाईँले यसलाई पनि मिठो मानेर सुन्नुहुनेछ हामी यहीँ बुझेका छौँ पकि भने यो आवाज नेपाली आवाज हो नेपाली मनले सुन्नुहुनेछ बुझ्नुहुन्छ नेपाली आवाजलाई नेपाली मान्ने त्यसैले कुनै गजलहरू घन्किरहेका छन् गजलहरू सुनिरहनु भएको छ मैले आशा गरेको छु त्यसो त तपाईँ अहिले स्वदेशमा हुनुहुन्छ अथवा प्रवासमा हुनुहुन्छ जे होस् प्रवासमा सानो मोबाइलमा अथवा ल्यापटपमा अथवा अरू कुनै कम्प्युटरमा सुन्दै हुनुहुन्छ होला यो आवाज यो आवाज सुस्ता बोलेको हो यो आवाज देश बोलेको हो यो नेपाली बोलेको हो तपाईँले यति मिठो साथ दिनुभएको छ सा, यति सहयोग गर्नुभएको छ देशप्रति माया दर्साइरहनु भएको छ सा, हामी साँच्चैकै निकै हर्षित छौँ निकै खुसी छौँ हातमा हात, हात मिलाएर अगाडि बढ्न सक्छौँ हामी नेपालको नक्सा हेर सुस्ता हाम्रै हो नेपालको नक्सा हेर सुस्ता हाम्रै हो लेखौँ गजल सम्झेर सुस्ता हाम्रै हो हो, हो, हो भन्ने, गजल को लागि आग्रह गरेका थियौँ आग्रहलाई सहर्स स्वीकारले गजल लेख्नु भएको छ काला पानी टनकपुर सुस्ता हाम्रै हो हो श्रीमान हो हजुर सुस्ता हाम्रै हो हाम्रै पुर्खाको रगतले सिचाइ भएको छ खाको र हजुर सुस्ता हाम्रै हो इतिहास पल्ट्याउनुहोस् ती नाला पानीका इतिहास पल्ट्याउनुहोस् ती नाला पानीका भारत भए त्यो दुर दुर सुस्ता हाम्रै हो किन भारत फुर्फुर सुस्ता हाम्रै हो बुद्ध हम भारत सुस्त हम्री बुद्ध हम्रे भारत सुस्त हम्री भुझ् कूरा कुकुर सुस्त हम्रे भारत भैथ्यू दूर दूर सुस्त हम्रे मटघरा में उभिन तैयार छू मठघरा में उभिन तैयार छु छु भन्न लतुरस्त हम हो काला पानी टनकपुर सुस्त हम्रे हो श्रीमान हो हजूर सुस्त हम्री हो निकै मिठो निकै जोसिलो गजल वाचन गरे म जुन कुनै कटघरामा उभिन तयार छु चु भन्नलाई आतुर हाम्रै हो जी एम दिपु दिपेन्द्र खोला गाउँ पाँच सर्केना रुकुमको साथी हाल दिपायल डोटीमा हुनुहुन्छ चु भन्नलाई आतुर सुस्ता हाम्रै हो यो गजलको लागि धेरै धेरै धन्यवाद उहाँप्रति पनि आभारी रहे त्यसो त सुस्ता नाम गरेका गजलहरू निकै मन परेका छन् हृदयको कुना कुनामा बस्न सफल भएका छन् हृदय स्पर्श गरिरहेका छन् चलबलाइरहेका छन् ती शब्दहरू र नेपाली रगत गोर्खाली रगत तताइएको छ तातिरहेको छ त्यो इतिहास साची सुस्ता हाम्रै हो जाग मेची जाग काली सुस्ता हाम्रै हो किन अतिचार गर्छ माटो मिचेर किन किन अचार गर्छ माटो मिचेर भुलिस खुकुरी त्यो बैरी सुस्तै हो जाग मेची जाग काली हाम्रै हो लगिस बैरी टिस्टा कागडा लगिस लगिस बैरी टिस्टा अनि किल्ला काँगा भुल्दिन म अझै दागी सुस्ता हाम्रै हो भुलिस खुकुरी त्यो बैरी सुस्त हाम्रै हो सभिमानी नेपाली हु स्वाभि माने नलगा, हुन सक्छ तेरो घाँटी सुस्ता हाम्रै हो भुल्दिनँ म अझै बाघी सुस्ता हाम्रै हो अरिङ्गाल माहुरीको गुलो जस्तै छौ अरिङ्गाल माहुरीको गुलो जस्तै छौ नजिस्काए जानी जानी सुस्ता हाम्रै हो छुट्न सक्छ तेरो घाँटी सुस्ता हाम्रै हो चन्द्र सूर्य एकताको प्रकाश सर्दैछ चन्द्र सूर्य एकताको प्रकाश सर्दैछ पाउन छै माफी सुस्ता हाम्रै हो त्यो इतिहास साक्षी सुस्ता हाम्रै हो जाग मेची जाग काली अरिन्दा माहुरीको गोलो जस्तै छौ नजिस्काए जानी जानी सुस्ता हाम्रै हो यो मिठो दबाव हो प्रकाश आचर्य उहाँको गजल वाचन गरेर सुनाएँ मैले तपाईँ अहिले कार्यक्रम गजल चुतारी सुनिरहनु भएको छ विभिन्न साइट बाट जे होस् जहाँबाट जसरी सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला हामी सुस्ता बोलिरहेका छौँ सुस्ताका गजल वाचन गरिरहेका छौँ भौगोलिक दृष्टिकोणले भारत हाम्रो छिमेकी मुलुक नेपालको पूर्व पश्चिम र दक्षिणमा एक हजार आठ सय अस्सी किलोमिटर सिमाना भारतसँग जोडिएको छ यति मात्र नभई नेपाली र भारतीय जनता बीच सदियौंदेखि सांस्कृतिक सामाजिक आर्थिक धार्मिक सम्बन्ध कायम हुँदै आएको छ नेपाली जनताले इतिहासको विभिन्न कालखण्डमा गरेका निरन्तकुशता विरुद्धको आन्दोलनमा भारतीय जनताबाट नेताबाट पनि सहयोग र समर्थन नभएको होइन यस प्रकार नेपाल र भारतको सम्बन्धलाई हेर्नु भने ऐतिहासिक रहेको छ तर यस्तो सम्बन्ध हुँदाहुँदै पनि भारतले नेपाली भूमि अतिक्रमण गर्नु नेपाली भूमिलाई डुबानमा पार्नु भारतीय सैनिक बल नेपाली सरहदमा प्रवेश गरी नेपालीहरूलाई कुटपिट गर्नु अभद्र व्यवहार गर्नु जस्ता कार्यले भारतले आफ्नो क्षेत्रीय प्रभुत्तावादको परिचय दिइरहेको छ सिमाना मिचिरहेको छ वर्षौंदेखि सीमा अतिक्रमण गर्दै आइरहेको छ जियोस इलाममा एघार रोपनी जग्गा अतिक्रमण गर्नुका साथै नवलपरासीको सुस्ता ताप्लेजुङको टिम्बर पोखरी दार्चुलाको कालापानी लिम्पियाधुरा कञ्चनपुरको वनवासा गाडा चौकी बर्दियाको भिल्ली लगायत अहिलेसम्म छपन्नै स्थानमा नेपाली भूमि अतिक्रमण गरी साठी हजार हेक्टर जमिनमा भारतीय सेनालाई परेड खेल्न राखेको छ त्यति मात्र नभएर सीमावर्ती जिल्लाहरूमा अन्तर्राष्ट्रिय तटबन्ध बाँधहरू निर्माण गरेर नेपाली भूमिलाई डुबान क्षेत्र बनाउने काम समेत उसले गर्दै आइरहेको छ पक्कै पनि तपाईँलाई थाहा छ कसरी अतिक्रमण भइरहेको छ राज्यका अङ्गहरू हाम्रा पाटाहरू हाम्रा बाटाहरू साँच्चीकै सुस्ता कसरी रोइरहेको छ तपाईँलाई थाहा छ मैले यहाँनिर भनिराख्नु पर्दैन सुस्ता रोएको वखत हामीले गजल बाचल गरिरहेका यहाँ गजल धेरै छन् म गजल वाचन गर्दैछु सु। सुस्ताको आँसु पुस्ने गजलहरू म वाचन गरिरहेको छु सु। सुस्ताको सु। सु। सु। पीडा बोल्ने सुस्ताको सु। सु। दुःख बोल्ने सुस्ताको रोदान बोल्ने गजलहरू वाचन गरिरहेको छु भनिरहेका छौँ हामीले सुस्ता हाम्रै हो अगाडि बढौ नेपाली त्यो सुस्ता हाम्रै हो अगाडि अगाडि बड़ौ नेपाली त्यो सुस्ता हाम्रै हो दाजु र भाइ अङ्गाली त्यो सुस्ता हाम्रै हो दबिएर थिचिएर बस्नुहुन्न अब दबिएर थिचिएर बस्नुहुन्न अब उठौँ मेचीदेखि काली सुस्ता हाम्रै हो दाजु र भाइ अङ्गाली त्यो सुस्ता हाम्रै हो रातारात जङ्गे खम्बा सार्दैछन् पराई रात जङ्गे खम्बा सार्दैछन् पराई जाउँ रोक्न मसाल बाली त्यो सुस्ता हाम्रै हो उठौ मेचीदेखि काली सुस्ता हाम्रै हो हाम्रो थियो हाम्रो नै छ हाम्रै रहनेछ हाम्रो थियो हाम्रो नै छ हाम्रै रहनेछ टालिँदैन कतै टाली त्यो सुस्ता हाम्रै हो जाउँ रोप्न मसाल बाली त्यो सुस्ता हाम्रै हो हतियार बोक्नु छैन लड्नु छैन अब हतियार हतियार बोक्नु छैन अब लड्नु छैन अब जुत्न बोकौँ हलो फाली त्यो सुस्ता हाम्रै हो टालिँदैन कतै टाली साँची सुस्ता हाम्रै हो दाजु र भाइ अङ्गाली त्यो सुस्ता हाम्रै हो अगाडि बढाउने पाली त्यो सुस्ता हाम्रै हो हाम्रै हो घनश्याम मुडवारी एकल यात्री आँसु नुवाकोटको साथी अहिले कतारमा छु भनेर उल्लेख गराउनु भएको छ आफ्नो नाम ठिकना यो गजलको लागि पनि हामी आभारी छौँ त्यसै गरी अर्को गजल यहाँनिर वाचन गर्दैछु सुन भारतीय सरकार सुस्ता हाम्रै हो सुन भारतीय सरकार सुस्ता हाम्रै हो किन मौसिंह दरबार सुस्ता हाम्रै हो हाम्रो पुर्खाहरूले ज्यानको बाजी थापेर हमारा पुर्खा हर ले जान को बाजी थापेर चलाका हु हथियार सुस्त हम्री होना मौस सिंह दरबार सुस्त हम्रे हो हम्री भूमि में हमी लाई श्री अचे हामीलाई सुस्ता हाम्रै हो सबै मिली असमान सन्धि जलाउँदैछौ छिट्टै सबै सबै मिली असमान सन्धि जलाउँदैछौ छिट्टै टिस्टा काङ्गडा वार पार सुस्ता हाम्रै हो बन्द गरेर अत्याचार सुस्ता हाम्रै हो देशको लागि ज्यान दिन तयार छ बिबीट देशको लागि दिन अब सुस्ता हो सुन भारतीय सरकार सुस्ता हाम्रै हो किन मिंहर सुस्तै पक्कै पनि नेपाल सरकारले सुस्ता सुस्तावासीलाई सुस्तावासीको रोधनलाई उनीहरूको बलात्कृत चितकारलाई सुने नसुने जाँ गरे पनि देखि नदेखेझ गरे पनि सुस्तावासीलाई सुस्ताको अघात माया छ हामीलाई अघात माया छ प्रेम छ त्यसैले त हामी गजल लेख्छौँ सुस्ता हाम्रै हो यो गजल वाचन गरेको थिएँ मैले एपाली डेभिट ढकाल खानेगाउँ पाँच ढिकुरे नुवाकोट हाल काठमाण्डु भनेर लेख्नु भएको छ यो गजलको लागि उहाँप्रति पनि आभारी छ अझै मेरो भन्ने कुन छ सुस्ता हाम्रै हो अझै अझै मेरो भन्ने कुन छ सुस्ता हाम्रै हो आँखा नलगाए हुन्छ सुस्ता हाम्रै हो टिस्टा अनि काङ्गडा त बेचिसक्यौं हिजै टिस्टा अनि काङ्गडा त बेचिसक्यौं हिजै भन्दै मेची काली हुन्छ सुस्ता हाम्रै हो आँखा नलगाए हुन्छ सुस्ता हाम्रै हो सम्झिराख्नु हामीले फेर्ने हरेक साहसभित्र समझी राख् हमी फे हरेक सास भित्र, वीर सहित को खुं सुस्ता हम्री हो भन्द मेची काली रूं सुस्ता हम हो हाथ में हाथ मिला जुट् पर्च हातमा हात मिलाएर जुट्नु पर्छ अब हामी हाम्रो देश कसले छुन्छ सुस्ता हाम्रै हो वीर सहितको खुन्छ सुस्ता हाम्रै हो हामी वीर गोर्खाली शत्रु माझ झुक्ने छैनौ हामी वीर गोर्खाली शत्रु माझ झुक्ने छैनौं जबसम्म घाम्रा जुन्छ सुस्ता हाम्रै हो अझै मेरो भन्ने खुन्छ सुस्ता हाम्रो हो आँखा नलगाए हुन्छ सुस्ता हाम्रो यो गजलबाट खबरदारी गर्नुभएको हो हरिहरणेल अर्घ्याँचीको साक्षी हाल बिरानो मुलुक भनेर नाम लेख्नुभएको छ र यो गजलको लागि धेरै धेरै धन्यवाद कहिले बोल्छ यो सरकार सुस्त हाम्रै हो कति बस्छौ अझै लाचार सुस्त हाम्रै हो धेरै भयो दमन अनि शोषण र चलखेलियो धेरै भयो दमन अनि शोषण र चलखेल कति वर्ष हाम्रै हो ननिदा युवा शक्ति उठ जाग नजर लगाऊ ननिदा युवा शक्ति उठ जाग नजर लगाऊ जोगाऊ न सुस्ता उठाउ ज्यान नौ हार सुस्ता हाम्रै हो कहिले काम आउँछ खै बुहादुरी पगडी त्यो बचाउ हाम्रै हो जोगाऊ सुस्ता उठाउँदैछ सुस्ता पनि नेपालको सानो बुद्धलाई लुटिँदैछ सुस्ता पनि नेपालको सान बुद्धलाई तताउ रगत उदास्ता हाम्रै हो कहिले बोल्छ यो सरकार सुस्ता हाम्रै हो कति बस्छ अझै लाचार सुस्ता हाम्रै हो सुस्ताे मैले जीवन गौतम बागलुङ बाटाका चोर हाल दक्षिण कोरिया भनेर नाम उल्लेख गराउनु भएको छ यो गजलको लागि धेरै धेरै धन्यवाद जीवन गौतमजीलाई त्यसै गरी म अर्को गजल बाँच्न अझै कति अति क्रमण गर्छस मेरो सुस्तामाथि अझै अझै कति अति कर्म गर्छस् मेरो सुस्तामाथि मेरो भन्दै किन नजिक पर्छस् मेरो सुस्तामाथि प्रकृतिको धनी देश पक्कै गर्छौ परिवर्तन प्रकृतिको धनी देश हो पक्कै गर्छौ परिवर्तन जरूर त भिख माग्न सर्छस् मेरो सुस्तामाथि मेरो भन्दै किन नजिक पर्छस् मेरो सुस्तामाथि वर्षौंदेखि सकरती पिएकै छ सुस्थ सुस्थ वर्षौंदेखि सकरदी पिएकै छ सुस्त सुस्थ दिनौ अब फुल जस्तै झर्छस् मेरो सुस्तामाथि जरूर त भिख माग्न सुस्ता बासी रुवाएर ए भारत सुस्ता बासी रुवाएर नेपाली यो जागेपछि मर्छस् मेरो सुस्तामाथि अझै कति अतिक्रमण गर्छस् मेरो सुस्तामाथि भन्दै मेरो किन नजिक पर्छस् मेरो सुस्तामाथि अझै कति अतिक्रमण गर्छस् मेरो सुस्तामाथि मेरो भन्दै किन नजिक पर्छस् मेरो सुस्तामाथि नेपाली यो जागिएपछि मर्छस् मेरो सुस्तामाथि पक्कै पनि यो गजल मैले लेखेको थिएँ यो गजल पनि यहाँनिर राखेँ त्यसै म अर्को गजल वाचन गर्दैछु गर्छौ नै किन आना र कानी त्यो सुस्ता हाम्रै हो गर्छौ नै किन आना र कानी त्यो सुस्ता हाम्रै हो काला र पानी नाला र पानी त्यो सुस्ता हाम्रै हो दुश्मन देखि भा भागेनन कहिल्यै ती हाम्रा बिर पुर्खा दुश्मन देखि भागेनन् कहिल्यै ती हाम्राखा हामीमा पनि छ त्यही बानी त्यो सुस्ता हाम्रै हो काला र पानी नाला र पानी त्यो सुस्ता हाम्रै हो आउँदा बग्दै त्यो नदी एता सर्दैन सिमाना आउँदा बग्दै त्यो नदी यता सर्दैन सिमाना नाट यसै जानीमा जानी त्यो सुस्ता हाम्रै हो हामीमा पनि छ त्यही बानी त्यो सुस्ता हाम्रै हो किन छौ चुप अझै नि तिमी लुटिँदा इज्जत भनै आमा भनए सानी त्यो सुस्त हाम्रै हो न डाँट यसै जानीमा जानी त्यो सुस्ता हाम्रै हो इतिहास हेर नक्सानी हेर बुझ्नेछौ तिमीले इतिहास हेर नक्सानी हेर बुझ्नेछौ तिमीले फर्कए सेना भनेको माने त्यो सुस्ता हाम्रै हो गर्छौ नै किन आना कानी त्यो सुस्ता हाम्रै हो काला र पानी नाला र पानी त्यो सुस्ता केँ भने यो गजल वाचन गरेको हो रविन्द शर्माजीको गजल वाचन गरेँ जे होस् गर्छौँ नि किन आना र कानी त्यो सुस्ता हाम्रै हो काला र पानी नाला र पानी त्यो सुस्ता हाम्रै हो असारे लय भनेर लेख्नु भएको छ तिन दुई तिन दुई तिन तिनमा लेख्नुभएको सूत्रमा यो गजल वाचन गरेँ मैले त्यसै गरी अर्को गजल वाचन गर्दैछु तिन कोटी नेपालीको धडकन सुस्ता हाम्रो तीन कोटी को धड़कन सुस्ता हम हो भगाऊ अब बैरी अम्रो हो तीन कोटी को धड़कन सुस्ता हम हो बस्तीस्ता बचाऊ बस्ती बस्ती अब सुस्ता बचाऊन आउन सक बाधा अड़छन सुस्त हम हो भगाऊ अब बैरी अस्ता हम हो सपूत एक भक्त सपूत हुनु हो गौरवशाली गाथा हम वीरता को संसार भरी गौरवशाली गाथा हम वीरता को कदापि बैरी चयन सुस्त हम सुस्ता बच आंदोलन सुस्त हम हो देश को देश को लगी मर हमी बुझीराख बैरी स्वीकार छह पढ़ाई को शासन सुस्त हम हो तीन कोटीपाली को धड़कन सुस्त हम हो भगाऊ अब बैरी अस्त हम हो चा, चा। हामी स्वीकार छैन पढाइको शासन सुस्ता हाम्रो हो साँच्चीकै सुस्त हाम्रो हो भन्ने रदितमा गजल लेख्नु भएको हो कुमार केसी नरपानी पाँच जगत अर्घ हाँचेको साथी जिहोस उहाँको गजल वाचन गरेर सुनाएँ मैले यस कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौँ कार्यक्रमको समयभन्दा पनि धेरै बोल्यौँ आज सुस्ता बोल्यो हामी गजल वाचन गऱ्यौं कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण गजल मनहरूमा धेरै धेरै धन्यवाद दे अनि गजल प्रेषित गर्नुहुने गजल उपलब्ध गराउनुहुने तपाईँ सम्पूर्ण गजल मनहरूप्रति पनि धेरै धेरै धन्यवाद आभारी छौँ र यो कार्यक्रम तपाईँले विभिन्न ब्लग र साइटबाट सुन्न सक्नुहुनेछ डब्लु यसको एडमिन हुनुहुन्छ वासुदेव कुमार आरोह त्यसै गरी डब्लु डब्लु यसको एडमिन हुनुहुन्छ रविन्द शर्मा त्यसै गरी अर्को ब्लक रहेको छ डब्लु यसको एडमिन हुनुहुन्छ मोहन बिहानी उहाँप्रति पनि आभारी रहन्छौ त्यसै गरी डब्लु चिसापानी नेपाल डट ब्लक स्पोर डट कम यसको एडिदिन हुनुहुन्छ रामशरणजी उहाँप्रति पनि आभारी छौँ र यो कार्यक्रम तपाईँले विभिन्न ब्लक र साइटबाट सुन्न सक्नुहुनेछ डब्लु बाट डब्लु डट डिएनके कुमार पनि तपाईँले सुन्न सक्नुहुनेछ यो कार्यक्रम र अरु विभिन्न ब्लक र साइटबाट पनि सुन्न सक्नुहुनेछ जे होस् पनि यो कार्यक्रम बजाउन चाहनुहुन्छ राख्न चाहनुहुन्छ भने कृपया हामीलाई खबर गरिदिनुहोला यो जानकारी राख्न चाहे र आजको कार्यक्रमबाट सुस्ता विशेष गजल चौतारीबाट अर्को सातासम्मको लागि हामी विदा हुँदैछौँ र स्मरण रहोस् अर्को साता पनि सुस्ता विशेष नै रहनेछ त्यसपछि हामी अरू विशेष गराउनेछौँ गजलको यो यात्रा यसरी अगाडि बढाउने क्रममा छौँ कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया हामीलाई दिन चाहिँ नबिर्सन होला यो पनि आग्रह रह्यो जाँदा जाँदै एउटा गजल वाचन गर्दै विदा हुँदैछौँ हामी पारस खनाल अर्घाँची खन हाल मलेसिया चन गर्दै कार्यक्रम उत्पादन सहयोगी रविन्द शर्मा चापागाई सँगै म आवाजको खेतला कार्यक्रम सञ्चालक डीएन के कुरा सुस्ताको यो मेहफिलबाट हामी किनारा लाग्दैछौँ ए दाजुभाइ सुन सुस्ता हाम्रै हो ए दाजुभाइ सुन सुस्ता हाम्रै हो विश्वासको जाल बुन सुस्ता हाम्रै हो हेर्छौ मुटुमा आज पनि आलै छ घाउ पुर्खाको नाउ सक्दिन धुना सुस्ता हाम्रै हो विश्वासको जाल बुन सुस्ता हाम्रै हो नेपाल हाम्रो एकीकरण गर्दा गर्दै नेपाल हाम्रो एकीकरण गर्दा गर्दै बगेको छ सहितको खुन सुस्ता हाम्रै हो विश्वासको जाल बुन सुस्ता हाम्रै हो भन्छ अझै कसरी सुस्तान गोर्खे भन्छ अझै कसरी सुस्ता तेरो भन गोर्खे देवी देउता साची छ जुन सुस्ता हाम्रै हो बगेको छ सहिदको खुन सुस्ता हाम्रै हो सिरु खुकुरी फेरि भाला बोकिसके सिरू पाते खुकुरी फेरि भाला बोकिसके आमा अब पर्दैन रुन सुस्थ हाम्रै हो विश्वासको जाल बुन सुस्ता हाम्रै हो ए दाजु भाइ सुन सुस्ता हाम्रै हो आमा अब पर्दैन रुन सुस्थ हाम्रै हो भन्नुहुन्छ मेरी आमा सुस्थ हाम्रै हो झन्डा गाडो सिमानामा सुस्थ हाम्रै हो सुस्ताको माया अघात छ प्रेम छ सुस्ता प्रति आस्था छ भक्ति छ हस्त मस्ते हामीलाई हाम्रो सुस्ता चाहिन्छ